तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो र यो हो कार्यक्रम अर्पण शुभ साँझ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 हजुर हामी कहाँ बर्सर पेन्ड सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रणालीबाट उत्पादित जापनिज कोला ब्रेसलका विभिन्न साइजका जस्ता निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरीका सामान सुप मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पेरि धाराको पूर्वी चितवनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि छपन्न पाँच मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सुजन खनाल मकुन्द खनाल स्वागत गर्न कार्यक्रम अरू शुभ साझको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा र मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौ अनि तपाईँको सम्झनालाई तपाईँकै घर परिवार तपाईँकै आफन्तसम्म पुर्याउँछौ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच र शून्य छपन्न पाँच लागि खुल्लै छ फोन प्रयास गर्दै गर्नुहोस् त्यो बिचमा तपाईँलाई जानकारी गराउँछु आजको अर्पण सुब्बाको व्यवसायीसँग सहकार्य गरेको छ शीतल इन्टरप्राइजेसले शीतल इन्टरप्राइजेसको बारेमा तपाईँलाई थोरै जानकारी दिन्छु तपाईँलाई बर्जर पेन्ट्स चाहिएको छ अझ भनौँ घर गर निर्माण गर्दै हुनुहुन्छ र घर निर्माण गरिसके त्यो घरलाई गर सजाउनको लागि धेरै सामग्रीहरूको आवश्यकता पर्छ सा, त्यस्तै गरी बर्जर पेन्ट्स सिमेन्ट अनि जस्ता पाता फिटिङ पाइपहरू तपाईँहरूलाई चाहिएको छ भने तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई भगवती इन्डस्ट्रिज पालीद्वारा उत्पादित जापनिट कुला ब्रेसलका विभिन्न साइजका जस्ता पाताहरू तपाईँले पाउन सक्नुहुनेछ त्यस्तै गरी टोइलेट बाथरूमको लागि सेनिटरीका सामानहरू पनि तपाईँले त्यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ र तपाईँलाई जानकारी पनि गराउँ दस वर्ष ग्यारेन्टी भएको पेरिवेर धाराको पृथ्वी एकमात्र आधिकारिक विक्रेता पनि रहेको छ शीतल इन्टरप्राइजेज जुन रेडियो अर्पणको अगाडि रहेको छ रत्नगरराज बकुल्लहरहरूमा फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी सात सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस अन्ठानब्बे पचास उना सत्तरी एक सय चालिसमा तपाईँले फोन गर्नुहोला र अझ धेरै जानकारी लिनुहोला प्रोपराइडर हुनुहुन्छ सुजन खनाल र मुकुन्द खनाल यति बेला अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हिजो पनि यस्तै गरेर झुक्क्याउनु भएको थियो साथीले आज पनि कति नमजाले झुक्याइदिनु भयो सुरुवातमै कस्तो नराम्रो लाग्यो रहेछ क्या विष्णुजीले फोन दिन छ है भनिराख्नु भएको थियो हेलो भन्न नपाउँदै फोन कट भइसकेको छ अहिले नेटले नेटवर्कले ने पनि त्यति धेरै साथ दिएको छैन सा तपाईँ हामीलाई अलिकति झुकाइराखेको छ म पनि झुकिराखेको छु सायद कोही साथी हुनुहुन्थ्यो उहाँ पनि झुक्किनु भयो यति बेला झर्पण सुब्बा आजको व्यवसायमा भाई आउन चाहनुहुन्छ भने आउनु होला दुईवटा बाटो हामीले तपाईको लागि खुला गरिराखेका छौ 0565363332 र 0565363333 यतिबेला भने कुई साथी पक्कै हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार प्रतीक्षा दिजियो हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ हजुर म क्वाणपुर काकाड एक रजिस्टरबाट कृष्णलामा ब्लोन एकले यात्री कृष्णलामा अनि कृष्णजी हजुर दिजियो के छ तपाईको हाल खबर एकदम ठिकठाक छु दिदी अहिलेसम्म बाचेकै छु भनौ अहिलेसम्म ठिकै छ अनि कता हराउनु भएको थियो अलिकति यतै केही कामहरूमा व्यस्त भन्नु पर्यो मेरो चाहिँ आउट अफ कन्ट्री जाने केही कामहरू प्रोसेसहरू चलिरहेको छ त्यसकै काममा अलिकति बिजी बिजी बिजी छु भन्नु पर्यो दिदी थी तपाईँ जहाँ जान खोज्नु भएको छ राम्रोसँग जानु तपाईँको यात्रा सफल होस् तपाईँलाई अनि विशेष गरी दिजुलाई अनि कन्ट्रोल रुमका दाजुलाई अनि सूर्य दाजु अनि विनोद दाजुलाई धेरै मिस गरेको छु भन्न चाहन्छु अनि यहाँ मम्मी बुबाहरू हुनुहुन्छ अनि भाइ बहिनी रेडियो सुनेर बसिरहेको अनि यता दिदी भेनाजीहरू हुनुहुन्छ उता पदमपुरतिर दिदी भेनाजी भन्डा भन्जेहरू अनि अनि धेरैजना उतातिर जुटवानतिर धेरै साथीहरूले कार्यक्रम सुन्नुहुन्छ उहाँहरूलाई सबैलाई अनि यहाँ पनि गाउँमा धेरैजना रेडियो सुनेर बसिरहनु भएको बा, छ सबैजनालाई अनि मलाई कृष्ण लामा ब्रोनिकल यात्री भनेर चिन्ने नचिन्ने यति बेला कृष्णजी हन्थ्यो निकै नै माया गर्नुहुन्छ अरू साँझको युवलाई त्यसो त गर्नुहुन्न भन्न खोजे मैले पक्कै पनि होइन तपाईँ सबैजनाले धेरै माया गर्नुहुन्छ सानो सानो भाइ बहिनी लिएर हामी भन्दा धेरै उमेर भइसक्नुभएका बुवा आमाहरूले पनि त्यत्तिकै सम्झिनुहुन्छ त्यत्तिकै माया गर्नुहुन्छ युवा पुस्ताले त सम्झिनुहुन्छ नि यति बेला भने कोही साथी फेरि लाइनमा हुनुहुन्छ नमस्कार हेलो कोही साथी हुनुहुन्छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ आवाज हामीले सुन्न सकेनौँ मैले त उहाँको आवाज सुनेको थिएँ उहाँले मेरो आवाज सुन्नु भएको छैन यति बेला अरू साझको व्यवसायीमा कोही साथी हुनुहुन्छ नमस्कार हजुर पर्छदेखि अनु हाम्रो अनुजी है नजिकै हुनुहुन्छ तै पनि कति गाह्रो भएको आवाज सुन्नलाई के छ हाम्रो अनुजी कहिले फर्किनुभयो काठमाडौँबाट आफ्नो घरको वरिपरि आइपुग्न लागिसक्नु भएको छ है हजुर ल ठिकै छ कस्तो रह्यो बसाई रमाइलो भयो तैपनि यतातिर घरलाई सम्झेर अलिकति न्यासरो पनि लाग्यो त्यही भएर पनि फर्किहाल्नु भयो है अनि अनुजी हजुर आज कसलाई सम्झिनुहुन्छ भाइको लागि अनि तपाईँको लागि अनि विष्णु सम्पूर्ण खुसी लाग्यो राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला है त ल नमस्कार अनुजी आउनु भएको थियो यति बेला वर्षदेखि साँझको यो वाइ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा र साथसाथै हामीलाई जुन सुकी कुनाबाट सुनिराख्नु भएको छ कोही साथी फेरि लाइनमा मत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सुनिता कुम के सुनिता ठिकै छ अनि खानी भएको छैन मेरो पनि भएको छैन कार्यक्रम सकिए पछाडि अनि सुनिता सुनिताजी हजुर अब एउटा निकै नै मिठो भाका तपाईँको लागि राख्छौँ हामी सबैजना साथीहरूको लागि राख्छौँ खुसी लाग्यो आउँदै गर्नुहोला है त सुनिताजी आउनु भएको थियो यति बेला कुम्रोजदेखि र अर्फर शुभ साँझको व्यवसायमा यति बेला भने हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ आज मैले विशेष गरी अर्फर शुभ साँझको व्यवसायमा अलिकति मर्मस्पर् भाकाहरू तपाईँको माझमा लिएर छु विशेष गरी अझ भनौँ एकल भाकाहरू तपाईँको माझमा छ र यति बेला कार्यक्रमको सुरुवातमै राख्न चाहन्छु पहिलो साहित्यिक शैली स्वरूप कहाँ गयो सुन्ने बारेमा तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र अर्पण शुभ साँझको व्यवसायमा आज मैले विशेष गरी अलिकति तपाईँ हाम्रो मनलाई सुने खालका अलिकति मर्म स्पूर्शी भाकाहरू लिएर उपस्थित भएको छु र तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामी सँगै सहयात्रा गर्न चाहनुहुन्छ आफ्ना चा, आफन्तलाई सम्झिन चाहनुहुन्छ भने चा आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच र शून्य छप्पन्न पाँच राजको आजको अर्पण शुभ सांस्कृतिक व्यवसायसँग शीतल इन्टरप्राइजेसले सहकार्य गरेको छ तपाईँलाई बर्जर पेन्ट चाहिएको छ त्यस्तै गरी घर निर्माण गर्दै हुनुहुन्छ निर्माणको लागि आवश्यक पर्ने के सामग्रीहरू तपाईँलाई चाहिएको छ सिमेन्ट त्यस्तै गरी फिटिङ पाइपहरू टोइलेट बाथरुमको लागि सिलिन्डरका सामानहरू तपाईँलाई चाहिएको छ भने तपाईँले सम्झिनु होला शीतल इन्टरप्राइजेसलाई जुन रत्नगराज बकुल्लहरमा रहेको छ रेडियो अर्पणको अगाडि रहेको छ तपाईँले सजिलै चिन्न पनि सक्नुहुनेछ र यति बेला अर्पण सुमा कोही साथी आइसक्नु भएको छ मलाई नमस्कार हजुर पनि एकदम अनि हाम्रो लक्ष्मीजी अहिले फुर्सदमा हुनुहुन्छ है के गर्दै फुर्सदको समय कसरी अहिलेसम्म घरमै हुनुहुन्छ है ल ठिकै छ राम्रोसँग बस्नुहोस् बिदाको समय धेरै कहाँ हुन्छ र है अलिअलि बिदा भएको बेलामा बस्नु पनि परिहाल्यो है अनि आज अरू पनि शुभ आउनु भएको छ कसलाई सम्झिनुहुन्छ विशेष रुमको दादालाई सङ्गीतालाई हजुरलाई हुन्छ लाग्यो आउँदै गर्नुलाई यसरी नै माया गरिराख्नुहोस् है <laughs> नमस्कार <ला laughs> लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला र अर्को साथी पनि आइसक्नु भएको छ अरे विष्णुजीले मलाई इसारा गरिराख्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुरमाङ हजुर अनि के गर्नुहुन्छ सबिनजी अ मैले एग्जाम देलेको छु कुलेभलको एग्जाम सक्नु भयो 12 को 12 को हजुर कस्तो भयो एग्जाम एग्जाम राम्रै भयो त एग्जाम राम्रै भयो सर रिजल्ट पनि राम्रो आउस तपाईले सोचे भन्दा पनि अझ राम्रो आउस तपाईलाई मेरो शुभकामना छ है अ अनि आजहरु पनि शुभ साँझ मार्फत ककथा सम्झिने सबिनले अ अनि आज यस हजुर सबिनजी अनि अनि हजुर भन्नुहोस् नमस्कार अहाँ सबिनजी आउनु भएको थियो यति बेला कोी र सुमा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार, नमस्कार। किराना नवीन नवीन मेरो पनि एकदम साथीहरूको ठिक छ भने हाम्रो ठिकै छ अलिकति अप्ठ्यारो पारिदिइहाल्छु लाइनले बिलानाको बेला गइदिन्छ है तै पनि गर्नै पऱ्यो पसल बन्द गरिहाल्ने कुरा पनि भएन है ल ठिकै छ अब हरसम्म साँझमा आउनु भएको छ एउटा निकै नै मिठो भाका राख्छु को को चासम्चिन्छ सबसे पहिला तपाईँलाई धन्यवाद रेडी अर्पण होल युनिटलाई मेरो फ्यामिलीलाई रेशमलाई राजेन्द्रलाई होइन नवीन आचार्य नन्दु भनेर तिमी सबैलाई हुन्छ कालिका आउनुभयो खुशी लाग्यो आउँदै गर्नु होला है त ल नमस्कार विनजी हुनुहुन्थ्यो यति बेला सुगर हाजुकदेखि आउनु भएको थियो र अर्को सुझको व्यवसायमा फेरि पनि हामी अर्को एउटा मनस्पर्कानी तपाईँको माझमा राख्न चाहन्छौँ किन रुन्थ्यो निले तिम्रो पनि मेरो जस्तै माया छुटेर कि निकै नै साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो गरेर विश्वको जुन सकेको छ तपाईँलाई भर्चुअल पेन्ट सिमेन्ट त्यस्तै गरी जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्री पाली डाँडा उत्पादित जाती पुला बेसुल्का विभिन्न साइजका जुस्ताहरू चाहिएको छ फिटिङ पाइपहरू चाहिएको छ निर्माण सम्बन्धी जुनसुकै सामानहरू तपाईँलाई चाहिएको छ टोइलेट बाथरुमको लागि सिलिटरीको सामान तपाईँलाई चाहिएको छ भने तपाईँले सम्झिनु होला त्यसलाई इन्टरप्राइजेसलाई जुन रतनगराट बकुल्लहरमा रहेको सुरु जिरोपनको अगाडि रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी सात सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस त्यस्तै गरी अन्ठानब्बे चार पचास उनासत्तरी एक सय चालिसमा थाले फोन गर्नुहोला प्रोपराइटर हुनुहुन्छ सुजन खनाल र मुकुन्द खनाल तपाईँलाई जानकारी पनि गराउँ शीतल इन्टरप्राइजेस दस वर्ष ग्यारेन्टी फर्को पेरुवेर धाराको पूर्वी एकमात्र आधिकारिक विक्रेता पनि भएको छ यति बेला अर्पण सुलुन तिनैभरि खानी लम सकिए पछाडि कार्यक्रम बजुनजेल बस्थिनु होला है त हुन्छ एकदम ठिकठाक छ हाम्रो एकदम राम्रो छ एकदम कसलाई मङ्गल छौ तपाईँहरूको मायाले गर्दाखेरि है आज को सम्झिनुहुन्छ कार्यक्रमलाई धन्यवाद सन्त चेपाङ अनि दलबहादुर चेपाङ प्रविण कुमार चेपाङ मत्स्यलाल चेपाङ विकास तामाङ अनि सुभाष खेपाङ भनेर सम्पूर्ण साथीहरूको लागि सुनाउँदै रिमला र अर्ण शुभ साँसको व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ हामी लगभग कार्यक्रमको अन्तमा पनि आइपुगिसकेका छौँ स्वागत गर्छु नमस्कार हजुर सरिता हालखर एकदमै ठिकै छ अनि हजुरहरू हाम्रो पनि एकदम ठिकठाक छ अनि हाम्रो सरिताजीले के गर्नुहुन्छ तपाईँ म पढ्दैछु दिदी पढ्दै राम्रोसँग पढ्नु होला है त्यसपछि कन्टिरुमको दादालाई अनि मेरो झुवानी माघी अत्यन्त बहिनीहरू मन्जु र विष्णुलाई अनि त्यसपछि कोराकबाट कल गर्ने हो शान्ति र पार्वती र मलाई सरिता लामो भने चिनेन चाहिँ सम्पूर्णलाई खुसी लाग्यो आउँदै गर्नु होला है हस् नमस्कार नमस्ते सरिताजी आउनुभएको थियो यति बेला र अर्पण शुभ साझको व्यवसायको हामी लगभग अन्त्यमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट विधा पनि माग्नुपर्छ निर्धारित समय सकिसकेको छ यति जहिलेसम्म तपाईँले अर्पण शुभ साझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु दिन त्यस्तै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभयो डब्लुडब्लुडब्लु लगइन गरेर तपाईँलाई पनि धन्यवाद दिन्छु र आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो कृष्णजी मकवानपुरबाट अनुजी पर्साबाट सनिताजी कमरोजबाट लक्ष्मीजी हुनुहुन्थ्यो त्यस्तै गरी सबिनजी हुनुहुन्थ्यो नवीन रेमलाल सरिता तपाईँ सबैलाई धन्यवाद तपाईँमध्ये धेरैजनाले फोन प्रयास गर्नुभयो होला तपाईँलाई पनि धन्यवाद दिन्छु रिन्जेल सम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभसा आजको यो विषयबाट म प्रतीक्षा पनि को